नमस्कार उजालो नाइन्टी नेटवर्क मफत देशभरिक विभिन्न फिल्म स्टेशन साथ प्रसारण भैरिक कार्यक्रम श्रुति संवेग में प्रावधिक साथी दिनेश निरोला संगे मच्युत घिमिरे बुलबुल को स्वागत कृति सम्भको मंगलबारको श्रृंखलामा हामी विगत दस सातादेखि जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै आएका छौ सकसमा हामीले गएको साता दशौं श्रृंखलामा सुन्यौं जीवाको निधन भइसकेपछि जीवाबारे सम्झदै लेखकले बताउनु भएको छ नूतन मंथली शीर्षकमांथलीमा पुगिसक्नु भएको छ सुनौ सकसको एघारौं श्रृंखला मंथली भर्खर निर्माण होना नया बजार थी सदरमुकाम यहां नसरुंजल यो तामाकोशीत्य को, को सा गांव थी पैंतालीस साल में रामेप जिला को सदरमुकाम डांडामामेप बजार यहां सरेस कथा रोचक रहेमेप का स्थायी महापंच राष्ट्रीय पंचायत का अध्यक्ष भे उनको सम्मान में रामेप बजार भव्य समारोह भनता उनको स्वागत में मा फूलमाला लाम लगे रामेप बजार की लाली नेत्री धनकुमारी हाथ में नातो खुटेको टपरी लिएर लाममा उभिइन् उनी आफूलाई प्रतिबद्ध कम्युनिष्ट हुन् भन्ने एकजना पञ्चकी भक्त थिइन् उसैको सल्लाहमा धनले त्यो नातो खुटेकी थिइन् फुलमाया हुनुपर्ने हातमा टपरीको नातो देखेर सम्माननीय आकमका आए केहीका हातमा फुलमाला टिप्दै र टपरीलाई छोँदै उनी मञ्चतिर लागे पछि थाहा भयो टपरीको नातोमा मान्छेको सुनौला मन रहेछ राजा वीरेन्द्र हरेक हिउँद एउटा विकास क्षेत्रमा महिनौसम्म टुर मुकाम भएन बनाएर बस्थे दिनदिनै हेलिकप्टरमा विभिन्न जिल्लाका सदरमुकाम पुगेर प्रजाका पीर मर्का र विकासका गतिविधिको जानकारी लिन्थे र विकास निर्माणको निर्देशन दिन्थे यो उनको स्थायी कर्मकाण्ड थियो रामेसाप डाँडाको चिलाउनी वनबीच बन बनाइएको हेलिप्याडमा ओर्लिएर रा। राजारानीले चारैतिर रा नजर जुलाए उनीहरूकै लागि बनाइएको बाटा छेउका रूखभरि ठूल्ठूला पैँला जुनार फलेको देखेर राजारानीका नेत्र विस्फारित भए किन प्रजाले उनको स्वागतमा चिलाउनेको बोटमा उनेर जुनार फलाएका थिए वनबाटीका सकिएर चौर आयो जहाँ बाटाका दुबै छेउमा हरिया झरिला पात भएका लटरममा फल लागेका सक्कली जुनारका बोट थिए तिनलाई चारकोश पर भल्जोरका विकासी माइला थापाको बगैँचाबाट उखलेर बडो जतनसाथ ल्याइएको थियो तिनको जरामा रामेछा राणामा दस रुपियाँ टिप्न बिक्ने पानी हालेर ओइलाउन दिइएको थिएन जुनार स्याहार सुसार र मलजल पुगेको बारी रुचाउने सुकुमार फल हो तर त्यहाँ राजरानीका लागि तिनलाई टुँडी खेलको रुखा सुक्खा मैदानमा गाडेर असम्भवलाई सम्भव बनाइएको थियो पञ्चायत व्यवस्था त्यस्तै असम्भवहरूको नाम थियो त्यसबेला राजा देउता थिए र पञ्चहरू उनका भक्त सेवक राजाको लागि चिलाउनेका बोटमा पनि लटरमै जुल जुनार फल थिए टुँडी पनि जुनारको बगैँचा बन्थे गणतन्त्र आयो नयाँ देउता आए प्रधानमन्त्री नयाँ देउता भए पार्टी कार्यकर्ता उनका भक्त सेवक र जुनारका पहेँला गेडा सयपत्री फुलका पहेँला थुङ्गा भए प्रधानमन्त्रीहरूको मुख्य काम पुराना देउताको जस्तै हेलिकप्टरमा उडेर उद्घाटन भाषण गर्ने दिन भयो र गरिबका झुप्रामा गएर बाँस बसेर र घाँस कोसेर दुःख दिन लागे उनीहरूको स्वागतको लागि चालिस पचास किलोका माला उनीन लागे पुराना देउता त्यस्ता जुनार देखेर प्रसन्न हुन्थे नयाँ देउता यस्ता माला लाएर कुरोको चुरो चाकरीको प्रतिस्पर्धा थियो जुन तन्त्र भए पनि जनता फुस्रै रहे नेता चिल्लै मात्र भए सवारी मन्त्रीले जाहेर गरे सरकार यो जुनार सुन्तला भन्दा धेरै मिठो र रसिलो फल हो रामेसाप जिल्ला जुनारको लागि प्रख्यात छ जनताले राजा सामूह दुईटा मुख्य माग राखे रामेसापमा जुनार खेतीको विकास र त्यसलाई बजारसम्म पुर्याउन चाहिने लिङ्क रोड पश्चिम बेगका जनताले अर्को माग पनि राखे रामेछाप सदरमुकाम जिल्लाका सबै जनतालाई पाएको पर्ने ठाउँमा राख्ने व्यवस्था राजा वीरेन्द्रले भने प्यारा प्रजा मैले तिमीहरूको सबै पीरमर्का बुझेँ त्यसको समाधानको लागि म प्रतिबद्ध छु मैले मन्त्रीमण्डललाई जुनार खेतीको विकासको लागि निर्देशन दिएको छु त्यसको बजारको लागि सकेसम्म छिटो सडक बनाइदिनेछु म तिमीहरूलाई सडक दिन्छु तिमीहरू मलाई जुनारको कोसेली दियो गट्ट ताली बजे राजारानीको जय जय कार भयो रामेछाप बजारमा खानेपानीको असुविधा छ भनेर जिल्लाका पश्चिमी भेगका केही जनताले सबैलाई पायक पर्ने र पानीको सुविधा भएको ठाउँमा सदरमुकाम सार्ने माग गरेका रहेछन् उनले फेरि भने सदरमुकाम सार्दा जिल्लाको विकास पचास वर्षपछि पर्छ भन्ने हामीलाई अनुभव छ त्यसकारण सदरमुकाम रामेछाप कायम गरेर यहाँको लागि हिमाली खोलाको मुहानबाट खानेपानी ल्याउने व्यवस्था गर्नको लागि निर्देशन दिएको छु फेरि ताली फेरि जय तर यसपालि सदरमुकाम सारी भन्ने पश्चिमी भेगका जनताले ताली बजाएनन् राजाको हेलिकप्टर उड्यो रामिछाप के प्रजा के राजारानीला देखा चिलौने का रूख में झुंड जुनार बांदर जस्तों हारा लुच कर टीपे गाड़ जुनार का बोट हागा पात फल सब धुस पारे त्यसको एक वर्षपछि उदयपुर केन्द्र भएको ठूलो भुइँचालो आयो रामेछापका अड्डा घरहरू चर्किए लडे व्यापक पुनर्निर्माण गर्नुपर्ने भयो राजाले आफै भूकम्पग्रस्त ठाउँहरूको निरीक्षण गरे राजा रामेछाप बजार आए भूकम्पले गरेको क्षति हेरेर राजा रानी र सम्माननीय अध्यक्ष हेलिकप्टर चढे रामेछाप बजार मन्त्री र छेर्वा भन्ने ठूलो पहिरो छ वर्षेनी बढ्छ बढ्ने क्रम रोकिएन भने रामेछाप बजारलाई खतरा हुन्छ भनी रिपोर्ट थियो राजाको हेलिकप्टरले मन्थली बेसीको तिन चार फन्काल आयो राजाले मन्थली उपत्यकालाई राम्ररी हेरे हेलिकप्टरबाट तामाकोशी बाहेक रनजोर सुकाजोर र भटौली खोलाले बनाएका फाँट र टारहरू एकैपटक देखिँदा मन्तली उपत्यका निकै ठुलो जस्तो लाग्छ जिल्लाको सबभन्दा ठूलो उपत्यका पनि यही हो हलो जस्तो आकारको यस जिल्लामा सबैलाई पायक पर्ने कुनै ठाउँ पनि छैन हलोको हरिस ठाउँमा पर्ने मन्थली उपत्यकालाई जिल्लाको पायक पर्ने ठाउँ भने हुन्छ हेलिकप्टरले फन्का मारुन्जेल सम्माननीयले सामान्य बस्ती भएको मन्थली बेसीलाई देखाएर बिन्ती गरे सरकारबाट नजर गरी बसिहाल्यो यो बेसीमा जग्गाको अभाव छैन यत्रो कोसी भएकोले पानीको पनि अभाव हुँदैन जिल्लाको सबभन्दा पायक पर्ने ठाउँ पनि यही हो यहाँ कहाँनिर अड्डाखानाहरू राख्नु ठिक हुन्छ राजाले सोधे समाननीयले त्यहाँको आकर्षण कोसीदेखि हिमालसम्म देखिने डाँडो देखाएर भने ऊ त्यो डाँडो र त्यसको वरिपरिको जग्गाले सबै अड्डा र बजारलाई पनि पुग्छ सेवकलाई त्यही जग्गा सबभन्दा उपयुक्त हुन्छ जस्तो लाग्छ सरकार यहाँका बासिन्दा के भन्छन् मूल बासिन्दा घिमिरेहरू अब यहाँ कोही पनि बस्दैनन् सब बसाइ गइसके लेखक जगदीश घिमि को घर तय हो रिता बस्ते समय कोई भी नबस्ने विक सौ परिवार घिमि नेवर जगह सरकार लगे थी सदरमुकाम रमेशाब बजार बट मंथली बेसी सर्ने निर्णय भार साल फागुन में एक दिन सब बिना कुने प्रतिरोध सदरमुकाम मंथली सर्यो मंथरी का बासिंदा पंचे बाजा बजाए रामेप को नया सदर मुकाम मन्थलीमा सदरमुकाम सरेको दस दिनपछि व्यापार र पारवहन सन्धि नवीकरण नभएको भानामा भारतले नेपालका तीनतिरका सिमानामा नाकाबन्दी गर्यो राजा र सरकार एक वर्षसम्म त्यही रुमालोमा फँसे मन्थलीमा बाटो ल्याउन र सदरमुकाम निर्माण गर्न निकासा भएको सात करोड़ रूपियाँ र सातवटा डोजर एकातिर पन्छे अर्को फागुनमा काङ्ग्रेस र सात लाल पार्टीहरूको संयुक्त वाम मोर्चाले जनआन्दोलन गर्ने घोषणा गरे त्यसको डेढ महिनामा पञ्चायती व्यवस्था लड्यो अनेक संजोग र विजोग मिलेर रामेछाप बदरमुकाम र मन्थली गाउँ सदरमुकाम हुन पुग्यो कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री थिए सत्र वर्ष जेल बसेका र पछि जोगी भएका नेपालको नेसल मण्डललाई कहलाउने लालपार्टीका ठूला नेता मोहन चन्द्र अधिकारीले रामेसाब बजारमा भाषण गरे तपाईँहरूलाई पञ्चायती व्यवस्थाले अन्याय गरेछ सबैले न्याय पाउनुपर्छ तपाईँहरू मर्कामा परेका न्यायप्रेमी र जनता उठेर मन्थलीबाट सदरमुकाम लुटेर ल्याउनुहोस् प्रजातन्त्रमा न्यायको लागि सङ्घर्ष गर्नुपर्छ तपाईँहरूको न्यायपूर्ण सङ्घर्षमा हाम्रो लालपाटीले पुरा साथ दिनेछ लाल सलाम लाल नेताले रामेसाब बजारमा रात बिताएर बजारियाको टन्न मेजमानी खाए पिए उनले दिएको सल्लाह अनुसार मन्थलीबाट सदरमुकाम लुटेर फिर्ता ल्याउन बजारियाहरूले जिल्लाका मुख्य प्रशासक र डिएसपीसँग सहयोग मागे तिनीहरू पनि लालपार्टीकै कार्यकर्ता थिए भने तपाईँहरूलाई हाम्रो पुरा सहयोग हुन्छ हामी हाम्रा कर्मचारीलाई निर्देशन दिन्छौं तपाईँ कमरेडहरूलाई सहयोग गर्न त्यो दिन हामी मन्थलीबाट अलिक पर पिकनिक गइदिनेछौँ दिन आयो रामेछापको दक्षिणमा पर्ने सुनकोसी बेग र सिन्धुली जिल्लाका समेत गरी दस हजार मान्छे रामेछाप बजार हुँदै मन्थलीमा ओर्लेर चार घण्टामा मन्थली सदरमकाम लुटे अर्थात् अड्डाका कागजपत्रहरू का र फर्निचर बोकेर रा, रामेछापतिर रा उकालो लागे मुख्य प्रशासकको निर्देशन अनुसार अड्डाका कारिन्दाहरूले कागजपत्र पोको दिएका थिए डिएसपीको निर्देशन अनुसार पुलिसहरू रमिता हेरेर बसे भोलिपल्टै हवाईजहाजबाट चार सय सैनिक र पुलिस मन्थली हवाई अड्डामा ओर्लिएर रामेछाप उकालो लागे रामेछापको एक कोष ओ र दुई मान्छे कडाहरूका लौरा लिएर बाटो छेकेर बसेका थिए हात हतियार लिएर गएका सुरक्षाकर्मीलाई देखेर तिनका नायकेले भने हामी तपाईँहरूलाई स्वागत गर्न आका, उनीहरू पुलिसलाई लौरा बुझाएर फर्के रामेसा बजारमा पचास साठीजना नारीहरूलाई ढाल बनाएर दुई तिन सय नरहरूको जुलुसले बाटो छेक्यो उनीहरूकी नेत्री उनै धनकुमारले भनिन् हामी तपाईँहरूलाई स्वागत गर्न आएका धनकुमारले लुकाएर ल्याएको हँसियाको पासोले एसएसपीको नाकमा हानिन् काइतेलाई हेलिकप्टरले काठमाडौँ लग्यो एसएसपी घाइते भएपछि सुरक्षाकर्मीले लाठी चार्ज गरे प्रतिरोध गर्नेहरूका तिग्रा भाँचिए भागाभाग भयो लुटेर लगेका सबै सामान फिर्ता ल्याइए यसरी सदरमुकाम मन्थली आयो गयो र फेरि फिर्ता आयो त्यसक्रममा कति लाल नागरिकता र अरू महत्वपूर्ण कागतहरू हराए हामी मन्थली पुग्दा छापामार युद्ध देशभरि सकेको थियो माओवादीले सुरुका दिनमा बारमासेलाई तासको च्याए जडेयालाई भाटा लाए जाली फटाका तमासुक च्यादे बहुविवाही सामन्त शोषक पीडकलाई कारवाही गरे ती कामको का औचित्यको पुष्टि पनि गरे जनताले त्यस्ता कामलाई ठिक पनि माने तर जबरजस्ती पैसा असुल्न र अनाकमा मान्छे मार्न लागेपछि जनता त्रस्त भए माओवादीका कारनामा दोबाटाका चिया र आइरक भट्टिका शितन बने अड्डा अदालत चौतारीमा कुरा गर्ने मेलो भने तराकमा परेर हिजो यहाँ यति मरे अस्त वहां उरे महीना में मंति मरे यहां को चौकी अमला में ये मरे को चौकी राइफल गोलीगट्ठा लुटे पुलिस चौकी हाने तो हाने युराकी मरे ये पुलिस मरे यी हथियार लुटे ये नगद और सुन लुटे ये बैंक लुटे हेलीकप्टर जलाए नेपाल बंद करे पल्लो गांव को दलित केटो माओवादी भेज आज बिहान मंथली बजार में डुले उर्दी ला कस पसल खोल होना है खबरदार हम गौरवशाली पार्टी को उर्दी में में में में पर एउटा पनि पसल खुलेन गौरवशाली भनेको माओवादी पार्टी रहेछ भन्ने कुरा पनि त्यही उर्दीबाट थाहा भयो हिजोसम्म अछुत भनेर उसको छाया नछुने छुतहरू उससँग हात मिलाउनु लागे बेलुका बीबीसीले भन्यो आज माओवादीले देशै ठप्प पारे सरकारी रेडियोले त्यस्तो समाचार बन्दैन थियो माओवादीले लट्ठी र खुकुरीका भरमा युद्ध थालेका थिए एकै वर्षमा सयौं राइफल र दसौँ हजार गोलीगठा लुटे चार पाँच वर्षमा जिल्लाका सदरमुकाम हान्न सक्ने भए नरबक्सी बाघले पहिलो गाँसको रगतको स्वाद डोल्पाको सदरमुकाम दुनैमा चाख्यो त्यहाँ माओवादीले जङ्गी र निजामती कर्मचारीलाई मारेर धोस्नु पारे आत हतियार र करोडौँ रूपियाँ लुटे अरू सदरमुकाम पनि दनादन हान्न लागे अर्घाखाँचीको सन्धि म्याग्दीको बेनी जुम्लाको खलङ्गा रुकुमको खारा सर्लाईको मलङ्गवा सिन्धुपाल्चोकको चौतारा दाङको घोराईबाट त पुलिस र सेनाको हतियार भण्डारबाट अनेक आधुनिक हतियारहरू समेत लुटे तोप टू इन्च मोटर्स रकेट लन्चर लाखौं गोलीगठा र करोड़ौं नगद अछामको मंगलसेन र साफे बगर विमानस्थलमा एकैपटक आनेर सिडियो सैनिक र पुलिस प्रमुख समेत एक सय उनातिस जना मारे कालीकोटको पिलीमा एक सय उनासाठी जना सैनिकलाई एकै च्यान पारे हतियार लुटे यात्रु बसलाई पनि छोडेनन् दुलखाको मैना पोखर सिन्धुपाल्चोको डाँडा पाखर र चितवनको बाँदर मुडेमा विस्फोट गराएर दर्जनौ जनता मारे देशभरि यतिवटा बस चलाए भन्ने त साँदिनै भएन बाटा काटाएर सहर बजारका भिडभाडमा पड्केका बमका छिरकाले, बट्टुहरू काइते हुन्थे मर्थे बाटामा गुड्ने सवारीलाई हात दिइरहेको ट्राफिकलाई पनि पछाडिबाट गोली आनेर मार्न लागे टाड़ा टाड़ा, चौकीमा त हान्थे हान्थे काठमाडौँ निरेका भट्टे डाँडा र साँखुका चौकीमा समेत हानेर पुलिस मारे हतियार लुटे हजारौँ जनता दोहोरो मारमा परे विस्थापित भए गाउँबाट नर जग्गा बाँझै बसे जोत्ने मान्छे भएनन् नारीले उनका लागि वर्जित अनौसमा आए मुर्दा बोक्ने नर भएन नारीले उनका लागि वर्जित मुर्दा बोकेर काट लगे मलामी जाने जान ना। नारी उनका वर्जित मलामी जान लगे बाधिता सब वर्जना स्वीकार्य भे माओवादी जनता को करोड़ अरबं का घर संपत्ति कब्जा करे देश को खरबं रूपयां भौतिक संरचना द्वस्त पारे पटक पटक करोड़ रूपयां र किल का कि सुन लोटे हत्या लुटमा हफ्ता में तीन दिन मंथली आने जहाज में छापा आंथे अतंक रिड़ंता का विस्तृत सचार पढ़ना पाइं सैनिक पुलिस रओवादी का लाश का क्षतबिच्छेद तस्वीर के पानना भर उन्थे देखे माओवादीले मात्र होइन सुरक्षाकर्मीले पनि उत्तिकै मारिरहेका थिए तिनले माओवादी र सन्दिग्ध माओवादीलाई मात्रै होइन माओवादीले बलपूर्वक उनीहरूका पछि लागेका निरीह समेत मार्न लागे निर्दोष जनतालाई मारेको पनि माओवादीलाई मारेको भनेर प्रचारित हुन्थ्यो पुलिस र सैनिकले हजारौं माओवादी लडाकु समर्थक मारे कतिलाई समातेर लगेर मारे कतिलाई कठोर यातना दिएर मारे खबर आउँथे यो माओवादी शिविरमा हानेर यति छापा मार मरे शिविरमा हानेर उति मरे माओवादी र सुराकी भनेर यति मरे तिनमा नक्कली मुठबेडमा मारिएका जनता थुप्रै हुन्थे नेपाली समाजले सनातन शोषण र सनातन भ्रष्टाचार पच्याएको थियो माओवादी विद्रोहले सुरक्षाकर्मीसँग जुदुन्जेल अन्यायका विरूद्ध संघर्षका रूपमा आशा दिलाएको थियो जब माओवादीहरू चन्दाको न्युमा र सुराखीको नाममा मान्छे मार्न लागे स्थिति अर्कै भयो बस्ती बस्तीमा आतंकको डडेलो सुकेको खरबारीमा जस्तै सजिलै सर्कियो मान्छे बले सुकेका त बले बले काँचा पनि बले सक्ने भागे उडे नसक्ने गुणसहित झरे माओवादीले जिल्लाहरूमा जनसरकार बनाउन थाले कर उठाउन र घर गर, पास गर्न थाले सरकार लाचार भएर हेरेको हेरै भयो मन्थलीमा आक्रमण भएन तर जिल्लाका सीमान्त गाउँहरूमा बढ़ेको माओवादी गतिविधिको रापतापले मन्थली पनि पिल्छिन लागेको थियो जनसामान्यका अनुहारमा आतंकको वेदना कथा सहजै पढ्न सकिने भयो मन्थली संस्था स्थापना गर्दा त्यसको कार्यालय संस्थापकको घरमा थियो सदरमुकाम रामेछाप बजारबाट मन्थली सर्दा उनको घर जग्गा सरकार लाग्यो उनको त बिचल्ली भयो भयो संस्थाको पनि बिचल्ली भयो गाउँ पञ्चायतले सबभन्दा काम नलाग्ने दक्षिण फर्केको मरूभूमि जस्तो अलिकति भीर पाएको दियो संस्थाको टहरो बन्यो द्वन्द्व चम्किएका बेला संस्थाको ससानो क्लिनिक र पाहुना घर बनिसकेको थियो पहिले रामेछाप मात्रै ब्यारेक थियो द्वन्दकालमा मन्थलीमा पनि बस्यो संस्थाको साँधमा कान्लामाथि ब्यारेक कान्लामुनि संस्थाको पाहुना घर त्यसमुनि संस्थाको अस्पताल अनि सड़क बिपीको शालिक बजार र बस्ती बस्यो मंथली गुल्मा का मुख्य अफिसर कप्तान प्रधान रफ्ट चेमजो थे छोटो निश होना उन्नी संस्थाक हाता सड़क में निस्कन्थे देखने हमारो हाता में सेना को चलखे देखे जतात ता माओवादी का सुराकी थे हमी बिना घान में पर्च कि डर लगे हमी माओवादी का आंखी बन चाहन थ्यौं तर आपको हाता में सेना को चलखे रोपन सकते थो हमीर सेनाओवादी त्रास थी लपन सेन्जोङ एक टुक्री लिएर गस्ती जान वरले, भने शरदजी सालुसित सालुतिर शिकारको बिगबिगी छ अरे म त बन्दुक बोकेर निस्केपछि शिकार नडाली फर्कन नहो तपाईलाई थाहै छ उनी माओवादीलाई शिकार भन्थे पाउन्जेल माओवादीसँगको भिडन्तका नाममा जनताको नपाए ना मुजुर कालीजको शिकार गर्थे मन्थली वरिपरि मृगदेखिन छोडे कालिज बस्न छोडे मुजुर नाच्न छोडे उनका बेलामा रामेछापमा माओवादीका नाममा धेरै जनता मरे लाटा लङ्गडा बैरा पनि मरे अति त गर्नु हुँदैन हो लप्टन साहब पछि दागा दर्शन मैले भने मलाई भेटे दागा दर्शन बाल सम्झेलमा यिनलाई नजिक आउन दिन्न पेन्सन पाकेको भोलिपल्ट नेपालमा हुन्न नेपालमा नेपाल उनको केही थिएन घर जिल्लाको पनि अनकन्टार गाउँमा थियो अरे परिवार उतै बस्थे उनको नेपालमा नागरिकता र जागिर बाहेक केही पनि थिएन बाजे बराजुको नाताले मिलाएर नागरिकता लिएका थिए कप्तान प्रधानको घर मोरङ थियो उनी आफ्नो टोलीलाई भन्थे हेरकेटाओ माओवादी हाम्रो रेञ्जमा हतियारमाथि छिरेमा मात्र मार्नु सके पक्रेर ल्याउनु नसके भाग्न दिनु सुध्रिन्छ कि सकेसम्म मान्छे मारिहाल्नु हुँदैन उनके प्रत्यक्ष वा अप्रत्यक्ष धेरे माओवादी सुध्रिने मौका दिए मेजर उनलानो गांव में माओवादी लुकर बसला पकड़े मुठभेड़ में मारे आईजा भे कप्तान आप गए तो गांव र घर को खानतला सीलिन्थे रिपोर्ट करते गांवभरी एक एक घर वनपखा सर्च करें कत फेला परेन साप कप्तान और लप्टन हाकिम मेजर शर्मा रमेशछाप बजार स्थित बस्थे बस उन्नी भन्थे कप्तान तिमी साकार हो कि क्या आओ शिकार कईल फेला पार्दन प्रधान को खतरा ठाव में भो पदोन्नति भो जेमजुंग मेजर प्रिय थे बे बे रामेछापमा द्वन्द्वको ताप उग्र हुँदै गयो सुरक्षा गस्ती टोली माओवादीका धरापमा परे मरे घाइते भए कहिले माओवादीले सेनाका सुराखी मार्थे र कहिले सेनाले माओवादीका सुराखी बदला दिने मान्छे मार्ने होड भयो मारिनेको मोल झुम्राको पुतलीको जति पनि भएन मन्थली बजारमा एउटा फुच्चो बम खेलाउँदा पड्केर मऱ्यो जिल्लामा यस्तै व्यवारिसी बम पड्केर दर्जनौ मरेर झन् धेरै घाइते घाइतेहरू हाम्रो अस्पतालमा आउँथे भन्थे एक्सरे गरे जिउभित्र बमका छर्रा देखिन्छन् झिक्न पैसा छैन उपचार गरिदेऊ माओवादीले रामेछापमा चालिस पचासजना राजनीतिक कार्यकर्तालाई घरैबाट थोतेर लगेर मारे कतिलाई उनीहरूको विरोधमा राजनीति गर्यो भनेर रा मारे कतिलाई उनीहरूले तोकेको रकम स्वेच्छाले चन्दा दिएन भनेर मारे कतिलाई चन्दा दिए पनि मारे सेनाले पनि कम गरेन दुवैतिरबाट रा रामेसापको भूमिमा डेढ सय हत्या भए तिनमा कति युद्धसँग साइन नभएका निरपराध पनि मरे घाइते आउनेहरू र बलात्कार हुने नारीहरूको गन्ती भएन ग्रामी साहका गाउँघर रगतको रातो र गोलीको तातोबाट आतंकित भए मन्थली वरिपरिका गाउँघर र स्कुलका भित्ता माओवादी नाराले भरिए हरेक बिहान नयाँ भित्ता नयाँ नाराले झिलिमिली हुन्थे गाउँले आफ्ना गाउँका माओवादी नचिन्ने कुरा थिएन तर कसैको चुँ गर्ने आँट थिएन जसले गर्यो त्यो मऱ्यो कि डाँडा काटेर मात्रै बाँच्यो उसको घर लुटियो घर कब्जा भयो मेरा लागि काठमाडौँमा छापामार युद्ध टाढाको त्रास ध्वनि थियो मन्थली आएपछि युद्धको कर्नाल कानैमा बस्न लाग्यो साँच परेपछि मन्थली निरेका बढी मुहान चिसापानी डाँडा र बलजोर डाडामा लहरै ज्वाला देखिन्थे ती डाँडाबाट माओवादीहरू चर्को माइक लाएर नाराबाजी गर्थे र मन्थलीमा कुनै पनि बेला आक्रमण हुने धम्किदिन्थे माओवादी राति भयङ्कर आवाज आउने बम पड्काउँथे वरिपरिका पहाडमा ठोकिएर त्यो आवाज कयौँ गुणा ठूलो हुन्थ्यो जब सेनाले उपत्यका थर्काउने अनेक किसिमका गोली र गोला पड्काउँथे कहिले केही सेकेन्ड थामेर गर्ने भली फायर गर्थे कहिले लहरे फायर एक मिनटमा भटरट्ट हजारौँ गोली चले जस्तो पनि सुनिन्थ्यो कहिलेकाहीँ रातभरि पनि गोली चलिरहन्थ्यो निधाउन सकिँदैनथ्यो सेनाले मन्थली वरिपरि निगरानी गरिरहेको हुन्थ्यो कतितिर पिलिकका सानो लाइट बलेको देखे पनि रातभरि फायरिङ गर्थे लाग्थ्यो मन्थली उपत्यका घेर्ने डाँडा पारी युद्ध नै युद्ध छ आक्रमण नै आक्रमण छ आक्रमन सर्वत्र दोहोरो भिडन्त बाहेक केही पनि छैन कार्यक्रम श्रोति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश घिमिरेको आख्यान सकसको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एडमिनिस्टेसनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौँ हाम्रो पाहुना घरमा अन्धाधुन्द गोली बर्सियो बार्दलीको मौरी घार चालनी भयो कोठाका ढोकामा पनि गोली बर्सिए पाहुनाहरूले कोठाभित्र रामराम जपिरहे गोलीले पाल पारेका पाहुना घरको बार्दलीको रेलिङका पाइपहरू युद्धको स्थायी चिनो भएर बसे राति पाहुना घरको मौरी घारलाई मलसाँप्रोले जम्टेछ घार गद्रिया गुद्रुक गरेर डलेछ अनि दुई गज पर टाढमाथि बसेका सैनिक परेदारले लौ माओवादीले पाहुना घरको लिएर हाने भनेर गोलीको पर्रा छोडेछन् बिहान कप्तानले भने शरदजी हाललाई गेस्ट हाउस चलन नगर्नु कुन दिन के हुन्छ भन्न नसक्ने अवस्था छ नराम्रो दुर्घटना हुन सक्छ सैनिकले हाम्रो पाहुना घर वरिपरि काँडे तार लाए हरेक रूखका फेदमा धराब थापे पाहुना घर उनीहरूको अधीनमा गयो गाउँ गाउँका फोनबाट माओवादीहरू मन्थलीमा कुनै पनि बेला आक्रमण हुन्छ सतर्क रहनु भनिरहन्थे त्रास हुन्थ्यो सूचना सक्कली हो कि नक्कली छुट्याउने कुनै उपाय हुँदैनथ्यो अचानक मन्थलीमा आज हो कि भोलि आक्रमण हुन्छ भन्ने जोडको हल्ला चल्यो युद्धको ताप उच्च भयो द्वन्द्व बढ्यो जति द्वन्द्व बढ्यो गाउँले उति दोहोरो चेपमा परे सदरमुकामबाट गाउँतिर जाने मान्छे होस् वा गाउँबाट सदरमुकाम जाने मान्छे त्यो सरकारको आँखामा माओवादी सुराकी र माओवादीको आँखामा सरकारी सुराकी हुन्थ्यो गाउँमा माओवादीसँग नमिली र सदरमुकाममा सरकारी मान्छेहरूसँग नमिली ज्यान जोगाउने उपाय नै थिएन दुवैतिर मिल्न खोज्नु दुई धारे दरबार थियो जताबाट छुँदा पनि काम पुग्ने युद्धकालको सुरुका दिनमा जिल्लाभरि एक दुई गाउँको पाइक पर्ने गरी दर्जनौ पुलिस चौकी थिए मन्थरीमा पुलिसको जिल्ला थियो माओवादीले ग्रामीण इलाकामा युद्ध जित्दै गए देशभरिका गाउँले पुलिस चौकी माओवादीका तारो भए रामेछापका सबै गाउँले चौकीहरू ध्वस्त भए पुलिसहरू भागेर मन्थलीमा सोहोरिए युद्धकालका सिडियोहरूले परिवारले आएनन् र आफ्नो निवासमा सुतेनन् एउटाले आफ्नो कार्यकालमा कसैले नगरेका दुईटा काम गरे एक रात पनि आफ्नो क्वार्टरमा सुतेनन् र उनले कर्फ्यू नलाएको कुनै रात पाएन मन्थलीमा उग्र रापका दिनमा सूर्यास्तदेखि सूर्यदयसम्म लगातार तीन वर्ष कर्फ्यू लाग्यो त्यस्तो कर्फ्यू त नेपालभरि अन्त कतै लागेन होला एक आक्रमणको हल्लाले उनले दिउँसै पनि कर्फ्यू लाए टाढाबाट अड्डा बजार गर्न भर्खर आउँदै गरेका गाउँलेहरू हस्याङ गर्दै हातमा टोपी लिएर घरैतिर कुदे ती सिडियो राति दस बजे भात खान्थे दुईवटा सिपाहीलाई भन्थे आज तिमीहरू मसँग जाने कर्फ्यू लागेको छ राति एघार बजी सिडियो अगाडि लाग्थे सादा पोसाकका सिपाहीहरू पछि लाग्थे उनी तीन चार घण्टासम्म नाइटुदेखिको सासले चुरोड तान्दै अड्डाबाट टाढा तामाको सिको बगरै बगर भाउतारिन्थे बिहान तीन बजीतिर फर्केर पालेको कोठामा सुत्थे उनले तीन वर्ष त्यसै गरे अरू सिडीहरूले यी काम आक्रमणको हल्ला चर्केका बेला मात्रै गरे सिडीहरू कहिले पनि देखाउने कोठामा सुतेनन् सुत्ने कोठा, कोठा देखाएनन् कसैले क्वार्टरको हातसँग जोडिएको बहालको कोठामा लुक्नेर सुत्ने ठाउँ बनाए कोही पिएन पालेको कोठामा सुते दिउँसो चार बजेपछि डिएसपी भन्थे लोकेसन आउट पुलिसहरू पक्का पुन्तरा कसेर गोलीका झोला बक्थे एकाउन्टेन्ट पैसाको झोला डिएसपीको नेतृत्वमा उनीहरू लोकेसन आउट गरेर आर्मी ब्यारेकमा शरण लिन वा गस्तीको नाउँमा अन्तै सुत्न जान्थे राति पुलिस कार्यालयमा कोही पनि हुँदैनथ्यो एयरपोर्ट सुरक्षा कर बस पुलिस भी राति बस्थे लोकेशन आउट करतेमेसाब जेल को सुरक्षा कर बस पुलिस रिंपेक्टर भी ब्यारेक में गए रात बिताऊ थे सेना जेल को रखवाली करते कुछ भी अड्डा में राति रखवाली करने पीएन पाले होन थे सीडीओ डीएसपी ररू अफिसर सुरक्षित ठाने के ठाव में रात बिताऊ डीएसपी भे एक हमीरसंग हथियार छैन भेप शिवशिव राजा का पला चाहने बेला में पड़केंेन से्यारेक छोड़ेन दोरम्बामा एक्काइसजना माओवादीलाई सेनाले एक मुष्ट मारिदिएपछि रामेसाबको माओवादी आन्दोलनलाई ठूलो धक्का लाग्यो त्यो काण्डपछि सेना र पुलिस जनथर्कमान भए माओवादीले नराम्रोसँग बदला लिन्छन् भनेर त्रस्त भए दोरम्बा काण्डपछि त्यहाँ पनि सेना बस्न लाग्यो दोरम्बा ब्यारेकबाट एउटा अफिसर सरुवा भएर मन्थली आउँदा दुई सेना लिएर हिँड्थ्यो एक सय अगाडि र एक सय पछाडि लाएर यताबाट उता सरुवा भएको अफिसर पनि त्यसै गरी सेना लिएर जान्थ्यो बिचतिर अफिसर साटासाट गरेर उताका सेना उता जान्थे यताका सेना यता आउँथे त्यस्तैमा चन्दा आतंक आयो एउटा नचिनेको भुरो मेरो अफिसमा आएर मलाई चिठी दियो सरलाई हातैमा दिनु भनेको छ माओवादी एरिया इन्चार्ज आकाशले लेखेको रहेछ पहिलो प्यारामा पुँजीपतिको दलाल सामन्त शाही शासन व्यवस्थाबाट महान चरबहारा वर्गलाई मुक्ति दिनका लागि गौरवशाली माओवादी पार्टीले सञ्चालन गरेको महान वर्गीय जनयुद्धको आवश्यकता र गौरवको वर्णन थियो दोस्रो प्यारामा त्यस युद्धलाई सक्दो सहयोग गर्नु समस्त मुक्तिकामी प्रगतिवादी देशभक्त राष्ट्रवादी बुद्धिजीवीको नैतिक दायित्व हो भनिएको थियो तेसरो प्यारा मेरो मेरे व्यक्तिगत संस्था का सब कर्मचारी को दुई साल फागुन में जनयुद्ध शुरू भेदखी महीना को एक दिन को दरले तलब काटे यथशीघ्र स्वैच्छिक चंदा बुझाऊन सबका अनिवार्य ब्यौहरा थी कह रसरी भेटने भन्ने पक्ष खबर करने भाई थी भेटर चंदा बुझाए में मेरे सुरक्षा को पूरा व्यवस्था करवासन थियो तर ते अनोध बमोजिम नगरे संस्था प्रमुख व्यक्तिमा भौतिक कारवाई करें सभीन धमकी द्रष्टव्य में संस्था को सब वार्षिक कार्यक्रम रजेट कर्मचारी को नावली मासिक तलब रत वर्ष को अडिट रिपोर्ट को एक प्रति पेश कर थियो चंदा आतंक सुने को भोग थी सुन्न रोग् को फरक क्षण बुझे मेरा खुट्टा काम लगे संस्थाका सचिव केशव श्रेष्ठलाई चिठी देखाए उनी स्थानीय क्याम्पस प्रमुख पनि थिए दोराई तेह्रै चिठी पढेपछि केशव सरले गम्भीर भएर भने यही जोडा चिठी मैले पनि अस्ति मात्रै पाएको छु यसमा र मेरो चिठीमा एउटा क्याम्पस शब्दबाहेक एक अक्षर पनि फरक छैन उनलाई निहालेर हेरे तिन दिनमा गलेर आधा भएछन् शरदजी यो चिठीमा के देख्नुहुन्छ धम्की म त हरेक अक्षरमा बन्दुक देख्छु हरेक शब्दमा मृत्यु देख्छु चन्दा नदिए माओवादीले मार्छन् दिए सेनाले भन्नुहोस् हामी कसको हातबाट मर्ने मेरोमा तिङ्गल घुम्यो हामीले रामेश्वर सरसँग कुरा राख्यौँ उनले भने मैले पनि अस्ति अस्ति चिठी पाएको हुँ तपाईँहरूलाई किन चिन्तित पारौँ भनेर नभनेको कुरो जटिल छ मागेको पनि थोरै छैन भन्ने बित्तिकै कसको आत्महत्याका धेरै नगत हुन्छ माओवादीले स्वेच्छाले चन्दा देऊ भनेका ताकेताबाट आतंकित भएर मान्छे घर छोडेर बाग्न लागेका छन् ठुला व्यापारीले विदेशमा लगानी गर्न लागेका छन् कतिले आत्महत्या पनि गरे भन्छन् दिनेले कसरी दिएका छन् त कसरी दिन्छन् कसरी यतातिर धेरैले जग्गा बेचेर दिएका छन् कसले किन्छ जग्गा भन्ने रामेश्वर सरले भने अहिले माओवादी नै देशका वास्तविक शासक हुन् उनीहरू नै प्रशासन न्यायालय सेना पुलिस सबै हुन् जग्गाको मोल उनीले तोक्छन् उनीले किनबेच गरिदिन्छन् राम्रो मोल किन चाहियो र उनीहरूले एक लाखसम्म तोकेको मान्छेको दस लाखको जग्गा छ भने पनि एक लाखमै बेचिदिन्छन् त्यति भएपछि उनले मागेको पाइहाले त्यही नगद बोकेर हिँड्छन् राजीनामा पास उनकै जनमालपोत कार्यालयले गर्छ कुरा नबिले उनकै जनअदालतले फैसला गर्छ जग्गा लिने पनि उनकै मान्छे खडा गर्छन् यही सदनमा कामभन्दा डेढकोष पर उनकै राज छ मेरो कठजोरको घरबारी उनीहरूले कब्जा गरेर चलन गरेको तपाईँहरूलाई थाहै छ यहाँको अधिग्रण भइहाल्यो म नै सुकुमवासी भएको छु उनीहरू तोकेको चन्दा दिए कठजोरको घर जग्गा फिर्ता दिन्छु भन्छन् तर मैले त्यो घर जग्गा नै छोडिदिएँ कसको भागमा कहिले मारिनु लेखेको छ ठेगान छैन जसलाई पनि मारेका छन् जे पनि गरेका छन् हामीलाई नसोधी कसैले गाउँमा नपस्नु गाउँबाट बाहिर नजानु भन्ने उर्दी छ सदरमुकाम छोडे सेनाले शङ्का गर्छ दोहोरो मार्छ नेपाल च्यालखाना भयो नेपालीहरू कैदी भए के दिन देख्नु पर्यो दैव केस अफ सर तपाईँको क्याम्पस सदरमुकाममा भएकोले मात्रै अहिलेसम्म जोगिएको जिल्ला मात्रै होइन देशैभरिका गाउँले स्कूलले माओवादीलाई ट्याक्स बुझाइरहेका छन् लमजुङका हेडमास्टर मुक्तिनाथ अधिकारीले चन्दना दिएकाले उनलाई कसरी मारे पढाइरहेका बेला उनकै कक्षाबाट अपहरण गरेर रूखको फेदमा पाता फर्काएर बाँधेर यातना दिएर हामीले छापामा फोटो हेरेको होइन माओवादीको पहिलो तारो मुक्तिनाथ जस्तो बुद्धिजीवी हुन्छ जसले आफ्नो विवेक प्रयोग गर्छ हामी पनि माओवादीको पहिलो तारो हौ गाउँलेलाई कसैले यो लास छोयो भने त्यसको पनि यही गति हुन्छ भने फोटो खिच्ने युवकले समेत डराएर आफ्नो नाम दिएन ना। त्यसैभरि माओवादीको यही अभियान छ सिन्धुपाल्चोकका पत्रकार ज्ञानेन्द्र खड्कालाई दुईटा हात खामामा बाधेर गाटी रेटे अरू कति पत्रकारलाई मारिसके कति पत्रकारलाई अपाङ्ग बनाएका छन् सेनाले पनि अकल्पनीय यातना दिएको छ निरपराधको हत्या गरेको छ यो मुलुकमा जो गोली लागेर ठहरै मर्छ त्यही भाग्य मानियो माओवादीलाई नटेर्नेको मुक्तिनाथ र ज्ञानेन्द्र खड्काको जस्तो गति हुन्छ कतिको भयो होला संजोगले यी मात्रै प्रचारमा आए हामी प्रजातन्त्रवादी हौ तर प्रजातन्त्रवादीहरूको कुनै माईबाप छैन सबै टुरा भएका छन् सरकार छैन माओवादी नै अहिलेको वास्तविक सरकार हो माओवादीलाई चिड्याएर बाँच्न सकिँदैन तपाईँहरू जे गरेर सक्नुहुन्छ आफू जोगिनुहोस् अकालमा नमर्नुहोस् मलाई मारे मार्छन् म मा चन्दा दिन्न माओवादीलाई चन्दा दिन मेरो आत्माले मान्दैन सिद्धान्तले मान्दैन आकाशले मलाई पटक पटक फोन गर्यो पत्रमाथि पत्र, पत्र लेख्यो मैले सकेसम्म टार टुर गरेँ उसले अन्तिम वार्निङ दियो अब पनि नटेर्ने हो भने तिम्रो संस्थामा बम पड्किन्छ र तिमीहरू सबैलाई भौतिक कारवाही हुन्छ त्यसबाट जोगिने हो भने पर्सि ठिक दस बजी बिहान तिलपुङ चौतारामा आइपुग्नु अब म फोन गर्दिनँ म भेट्न खटिएँ काठमाडौँ जाने मोटर बाटोमा मन्थरीबाट डेढको सत्तरमा छ त्यो चौतारो माओवादीले नेपालको सरकारलाई सीमादरबारभित्र कैद गरेका थिए राजधानीमा सरकारको प्रभावको अन्तिम सीमाना रिङ थियो त्यो पनि के थियो भन्नु माओवादीले रिङ रोडमा मर्निङ गरिरहेका सशस्त्रको आइजीपीलाई पत्नी र गार्डसहित बिहान आठ बजी एकै बनाइसकेका थिए अरू मर्निङ वाक गर्नेहरू त्यो तमासा हेरेका हेरै भए एकपटक त काठमाडौँमा मर्निङ वाकको चलनै हरायो काठमाडौँमै कर्नेल जर्नरल र बहालवाला गृह मारेका वा घाइते पारेका थिए देशैभरिका जिल्लामा सदरमुकाम सरकार सदरमुकाम को एक डिट कोष भीमित थी सेना को प्रभाव ब्यारे वरीपरी सीमित थियो बाकी जिलाभरी माओवादी शासन थी आक्रमण को सेना गंभीर थी माओवादी बीस शहर बाहेक अस्सी प्रतिशत नेता कब्जा करते ठीक भन्थे शहर में उन्के चंदा र हत्या त्रास थियो शहर का उद्योगी र्यापारी चंदा प्रमुख स्रोत थी तिल्पुङ त उनीहरूको एकलौटी खेलखोर थियो त्यस गाउँमा आदेश नमान्नेहरू घर छोडेर भागिसकेका थिए वा परमपद प्राप्त गरिसकेका थिए म आत्तिएको थिएँ तर कुमारीलाई भने मलाई तिलफुङ जानु छ दिनभरिको काम छ सकिएन भने रातै बस्नु पर्ला तिमी नआतिनु माओवादीलाई भेट्न जान्छु भनिन मलाई बन्दी बनाउन पनि सक्छन् भन्ने लागेको थियो त्यसका लागि तयार थिए तर उनलाई बताउने कुरा भएन तिल्फुङ त गडो, गढ हो रात नबस्नु जसरी पनि आउनु म बाटो हेरिरहन्छु हावा बढी छ त्यस्तो होइन त्यहाँ हामीले काम गरेका टोलहरू छन् हामीलाई चिन्छन् हामीलाई खतरा छैन मैले ढाँटेँ बेलैमा तिलफुङको चौतारामा पुगेँ एउटा किशोरले हात मिलाउँदै भन्यो म बारुद तपाईँको गाइड म शरथ म तपाईँलाई चिन्छु हामी वनको चोर बाटो ठाडै उकालो लाग्यौँ बाटोमा मैले उसलाई निहालेर हेरेँ चिने चिने जस्तो पनि लाग्यो तपाईँहरूले हाम्रो टोलमा खानेपानी नबनाएर छेत्री टोलमा बनाएको होइन उसले सोध्यो हो तपाईँहरूको टोलमा मुहान थिएन तिलपुङ गाउँ हाम्रो कार्यक्षेत्र थियो त्यहाँ सम्भावी मुहान भएका सबै समुदायमा खानेपानी बजाउने बनाउने योजना थियो ससाना टोल छन् हामीले एक दर्जन जति टोलमा खानेपानी बनाएका थियौँ तिनमा सार्की टोल परेन त्यहाँको कुवामा ज्यादै कम पानी थियो अर्को मुहानबाट ल्याउने सम्भावना थिएन दलितहरू हाम्रो संस्थाको पहिलो प्राथमिकतामा पर्थे तर त्यहाँ खानेपानी बनाउन सकिएन त्यसको मलाई दुःख थियो मैले सबै कारण बताइसकेपछि उसले ठाडो स्वरमा भन्यो यो सबै हजारौँ वर्षदेखि हाम्रो शोषण गर्ने बाहुनवादी प्रपञ्चको जाली कुरा हो तपाईँहरूले सामन्तवादी सोच राख्नुभयो आफ्नो जाति र वर्गलाई सहयोग गर्नुभयो हामीलाई सार्की भनेर हेर्नुभयो तपाईँहरू मालेमा र प्रचण्ड पथ बुझ्नुहोस् अनि थाहा पाउनुहुन्छ कसरी सार्की टोलको सुक्ख पहरामा पानीको महान फुट्छ भन्ने कुरा हाम्रो राज्य आएपछि देख्नुहोला त्यहीँ सुक्खा पहराबाट कसरी पानीका फोरा निस्कन्छन् मैले भनेँ म बाहुन पनि होइन बाहुनवादी पनि होइन बरु तपाईँहरूका पुर्खापो बाहुन थिए बाहुन र दलितको संस्कृति संस्कार भाषा थर गोत्र पूजापाठ सबै मिल्छ कुनै कारणले बाहुनले आफ्नै दाजुभाइलाई जातिच्युत गरेका होलान् हेर्नुहोस् सर बाहुनहरूले हामी दलितलाई पनि बाहुनवादी बनाइदिए सार्की र कामी आफूलाई बराबरीको ठुला जात भन्छन् र दाल ढिँडो मात्रै भार्छन् एकअर्काले छोएको खाँदैनन् अरू सबै कुरा खान्छन् दमै साना जात भन्छन् र तिनले छोएको पानी पनि खाँदैनन् एक थरी सार्कीले अर्का थरी भनेर पानी बाहेक गर्छन् यो सबको दोषी बाहुनवादी सोच हो बाहुनले हजारौँ वर्ष अघि बनाए तर अहिले तपाईँहरूको वैज्ञानिक पार्टीले त्यो उहिले मरेको जातिवादी लास बोकेर किन हिँडेको त यो तपाईँको सामन्तवादी सोच हो हाम्रो पार्टीले इतिहासको सबभन्दा वैज्ञानिक व्याख्या गरेको छ सा। त्यसअनुसार केही शोषक जाति छन् र केही शोषित अध्यक्ष कमरेडले भन्नुभएको छ हामी जस्ता शोषित जातिले आफ्नो मुक्तिको लागि जनयुद्ध गर्नुबाहेक विकल्प छैन तपाईँ जस्ता युवकले आफ्नै दलित समाजमा समानता ल्याउन के गरिरहनु भएको छ त मैले प्रश्न सोधेँ कमरेड बालरुदले भन्यो बा कारखानामा मजदुरी गर्थे र कम्युनिस्ट पार्टीको मजदुर युनियनका लडाकु कार्यकर्ता पनि थिए मलाई पढाउनु उतै लगेँ मैले उहीँबाट दस क्लास पास गरेँ म पनि बाल कम्युनिष्ट अध्ययन समूहको सक्रिय सदस्य भएँ नेपाल आएपछि मैले मास्टरको लागि निवेदन हालेँ राप्रपा र काङ्ग्रेसका मास्टरहरूले मलाई सार्की भनेर मास्टर हुन दिएनन् उनै राप्रपा र काङ्ग्रेसले चुनावको बेला मलाई उपयोग गरेर दलित भोट बटुल्न खोजेँ मैले तिनीहरूलाई दलितको एउटा भोट पनि पर्नु दिइनँ गाउँका दलित भोट एकलौटी एमालेलाई पारे यह क्षेत्र संसद में पटक, कांग्रेस रतेस दुई पटक एमए जित दलित को भोट नपाईक जितने प्रतिक्रियावादी भर निस्क्यो अओवादी में लगे तब नवसामवादी सोच त काठमंडों आने वाकला गांव का ठालूर के गांव में पड़े अन्याय था हमी पुस्तौ पुस्ता देखी तेज मार में परिक जाति हौं कति पानी चलने जाति शोषण को शिकार भैया जातीय रगीय कुरा हो अब शोषित पीड़ित सीमान्त जनतालाई जातीय वर्गीय क्षेत्रीय लैङ्गिक उत्पीडनबाट मुक्त गर्ने एकमात्र पार्टी गौरवशाली माओवादी नै हो तपाईँहरूले आफ्नो सोच बदलेर हामीलाई मद्दत गर्नुहोस् सर आज हामी जनताको मुक्तिका लागि जनयुद्ध गर्दैछौ त्यसमा सहयोग गर्नु तपाईँहरूको कर्तव्य हो एक कोष माथि पुगेपछि मलाई बारुदले चारजना छापामारको जिम्मा लगाइदियो हरक ने मसंग तनक्क तनक तक हाथ मिला माओवादी कसले नाम मरेन ना। दुईजना अगि लगे दुईजना पश बाटोभ कसली एक शब्द बोलेन वनबीज एटा कटे में कमरेड आकाश को मुकाम रहे चाप अमार को पोशाक लाए पिस्तौल भिड़े वर्ष तिसेको को, को चुच्चे नाक खीरि जानक कमेडले जोड़ हाथ मिला मुस्कुरा भो हमारे आधार इलाका में स्वागत है कई असुविधा तो भैन म रातभरी सुन सकों की कुमाला नोस् बिस्तार सास फेरे रात काटे थे कुमारी दुईपटक बिउजे बनेकी थीं कटपटाई रखे एकमान उनलाई सबै बताइदिउँ जस्तो पनि लागेको थियो सोचेँ अहिले म मा मात्रै पीडित छु बताएँ भने उनी मभन्दा पीडित हुन्छिन् अनि दुवैको पीडा कैयौँ गुणा बढ्छ बताइन अपहरणका अनेक खबर सुनिन्थे अपहरण पो गर्ने हुन् कि भने त्रासले मेरो मुटु छड्किरहेको थियो बाटाभरि चिन्तित थिए कमरेड आकाशको मुस्कान व्यक्तित्व मिजाज र पहिलो वाक्यले राहत दियो भएन मैले उत्तर दिएँ त्यस भेटमा म तीन मिनट बोलेँ ऊ तीन घण्टा बोल्यो मसँग बोल्ने कुनै कुरा थिएन केवल त्रास थियो उसका कई त्रास दिए उंगले प्रचंड पद का असंघ्य सूत्र का असीमित भाष्य थे उसके जनयुद्ध को दर्शन इतिहास प्रचंड पद को अनिवार्यता रिसक अवश्यम भावी सफलताबारे बतायो रोड़ दीर भोपाल में मा माओवादी को राज आईसको जिसको विरोध करो समाप्त हो नोटबुक दीदी नोटबुकको टिपोर्ट पढेर म स्तब्ध भएँ त्यसमा सीडिओ न्यायाधीश डिएसपी लगायत जिल्लाका हाकिमहरूको नाम उनीहरूको घरको ठेगाना मासिक तलब र उनीहरूलाई माओवादीलाई वार्षिक दिने गरेको चन्दा रकम असुल र बाकी भनेर खोलाइएको थियो उसले भन्यो उनीहरू घरमा आफ्ना घरबाट वर्षमा एक महिनाको तलब स्वेच्छाले चन्दा दिन्छन् टाढाका जिल्लामा घर भएकाहरू त्यहाँ जान परिवारको सुरक्षा होस् भनेर विशेष अनुदय गर्छन् स्थानीय कर्मचारी रस्टर ने चंदा दिया हाकिमर मसिक चंदा दी चंद सुने थे तो टिपोट रोसले सत्य हुन होने छुट्टिया मेरे ल्याक थे मैं ताी माओवादी युद्ध को प्रमुख आर्थिक स्रोत जनता थे त्रस्त जनता माओवादी भोजन और नगद दिन बाध्य थे उमुख सुरक्षा कवच भी जनता ने जनता माओवादी लुकाउंथे सेनाथ थे निरीह र बाध्य गाउँलेहरू माओवादीलाई अनेकौँ दिनसम्म आफ्ना बुइङगलमा लुकाउँथे त्यहीँ कुवाउँथे सुताउँथे माओवादीहरू बुइङ्गलमै प्लास्टिकका थैलामा मलमूत्र त्याग गर्थे गाउँलेहरू ती थैला कसैका आँखा नपर्ने गरी दबाउँथे बगाउँथे रामप्रसाद मास्टरकी दुलै भन्थिन् पकाएर खुवाउन र भाँडा त केही लाग्दैन तर तिनका गुमुत भरिएका प्लास्टिकका थैलाबाट लिएर कोसीमा बगाउनु पर्दा मरेको जोनी हुन्छ उसले महिनौसम्म हरेक दिन माओवादीका मलमूत्रका प्लास्टिक थैला डोकामा बोकेर तामा कोसीमा पुरस्कार स्वरूप सेनाले उसको पतिलाई माओवादी पाल्यो भनेर मुठबेड मञ्चनमा गोली हानेर मार्यो युद्धकाहरू आर्थिक प्रमुख स्रोत जिल्ला र गाउँ सरकार थिए जसरी सेनाले नक्कली मुठबेडमा जनता मार्थ्यो त्यसरी नै जिल्ला र गाउँ सरकारका अधिष्ठाताहरू नक्कली विकास आयोजना सम्पन्न गरेर पैसा मार्थे जिल्लामा निर्वाचित सरकार नभएपछि कर्मचारीहरू बजेटको दस बीस प्रतिशत आयोजनामा खर्च गर्थे र बाँकी रकम माओवादीसँग मिलिजुली खान्थे यिनै कुरा सोच्दै मैले लिस्ट हेरिसकेँ श्रुति संवेग में एक तीन जेल तगदीश घिमि को आख्यान सकस को वाचन सुंदो यह वाचन संगे आजला श्रुति संवेग को समय सकलाह सुझाव व प्रतिक्रिया का हमो ठेगा कार्रुति संवेग उजालो नाइन्टी नेटवर्क पोस्ट बक्स नंबर छ चार छठमाडम ठेगाना एसएचआरयूटीआई श्रुति एट यूएनएन डट जगदीश किमिरेको आख्यान सकसको बाह्रौं श्रृङ्खला लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत किमिरे बुलबुल विदा चाहन्छौ शुभरात्रि